मानिसार पाई भएको छ रेडियो नमस्कार रेडियो हिमालय डट कम सुनेर बस भाई संसार भर मेरा प्रिय श्रोता मानुभावर मा हार्दिक स्वागत अभिवादन छुद्धी विश्वकर्मा को रेडिओ हिमालय डट नेपाली भाषा साहित्य संगीत र संस्कृति को विश्वव्यापीकरण अभियान हो हमी काठम बोलि रेडियो हिमालय डट कम को कार्यक्रम पहचान में यहां सब स्वागत करम पहचान नेपाल भाजा बाहिर गठन भर क्रियाशील रहेगा आदिवासी जनजाति का संघ संस्था का, गति हरू रा का हरू यो स्यक्रम यमी दिने गद रेडियो हिमालय डट कम बहुभाषिक रेडियो नेटवर्क अन्तर्गतको एउटा रेडियो हो र रेडियो हिमालय सँगसँगै विभिन्न भाषाका दसवटा रेडियोहरू बहुभाषिक रेडियो, रेडियो नेटवर्कमा आबद्ध रहेका छन् श्रोता महानुभावहरू नेपाल भौगोलिक हिसाबले सानो मुलुक हो तर भावनाका हिसाबले नेपाल धेरै ठुलो छ किन भन्दा भावनामा नेपाल बोकेर नेपालीहरू संसारभर कार्यरत हुनुहुन्छ कति पढाइका सिलसिलामा पुग्नु भएको छ कति कामको सिलसिलामा पुग्नु भएको छ कति घुमफिरका सिलसिलामा पनि विभिन्न देशहरू पुगिरहनु भएको छ सबैले भावनामा नेपाल बोकेर विदेशमा बसिरहनु भएको छ र नेपाल र नेपालीको हितका निम्ति केही गरौँ भनेर व्यक्तिगत हिसाबले सामाजिक हिसाबले पनि कामहरू गरिरहनु कार्यक्रम को आज को अंक में भी हमी अमेरिका में क्रियाशील एवं संस्था तमांग समाज उत्तर अमेरिका तमंग सोसाइटी अफ नर्थ अमेरिका का अध्यक्ष लक्यान लामा संग आज को वहां नवनिर्वाचित होमेरिक सन् दुई हजार दुईदिट न मांग सममेरिका सं क्रियाशील थी तर संस्था पची सत्रह में गए अलग ठूल रटाने करी अल ठूल संस्था का रूप में क्रियाशील भो रुप्रे चैप्टर पर रुप गठन भैया क्रियाशील भैर रष्ट्रीय तांग काउंसिल में आबद्ध संस्था हो राम प्रत्यक्ष संपर्क में आईसूक महां पर स्वागत करमस्ते नमस्कार फैफुला बुद्धिजी लगायत संपूर्ण रेडियो हिमालय परिवार प्रति मेरो हार्दिक नमस्कार साथ साथ ही को योग कार्यक्रम पहिचान सुनी रहने भाग विश्वभर काम समुदाय लगाय पहचानवादी संपूर्ण महानुभाव हर लाई मो लखन ल मैं नेतृत्व करमांग सोसाइटी अफ नर्थ अमेरिका को तरफ बाबा नमस्कार फ्याुला भा चाह यहाँ लमो समय बसर ओकालत पेशा में संलग्न हो कतिपटक राजनीतिक रूप में मंत्रीपरिषद का मंत्री सहयोग करने पोस्ट में बसर काम करू सम कल्याण परिषद को सहायक निर्देशकम ग रमेरिका में रहकर श्रम गई बचे समय चाहिक काम में लगाई रह अझै भन्नुपर्दा पहिचानको आन्दोलनमा योगदान गरिरहनु भएको छ यो हामी सबैका लागि एउटा सुखद विषय हो अब यहाँले जुन संस्थाको नेतृत्व गरिरहनु भएको छ त्यो हुन त ता तामाङ संस्था सन् दुई हजार दुईदेखिबाट नै त्यहाँ रजिस्टर भएर क्रियाशील भएको हामीले सुनेका थियौँ तर पछि आएर यो तामाङ समाज उत्तर अमेरिका जुन तपाईँहरूले गठन गर्नुभयो अझ संस्था ठुलो भयो अझ धेरै मान्छेहरू अटाउने भए अझ गतिविधिहरू राम्रो गर्न सकिने भयो अझ पारदर्शी हुने भयो भन्ने सबैले आश रहेको अवस्थामा केही थोरै विवादहरू पनि यो बिचमा निस्किए केही प्रेस विज्ञप्तिहरू निकाल्ने कामहरू पनि भइरहेछ त्यो विषयमा हामी प्रवेश गरौँला यो तामाङ समाज उत्तर अमेरिका चाहिँ बनाउनुमा खास चाहिँ के कारणले यो बन्यो भन्ने विषयमा हाम्रा श्रोता महानुभावहरूलाई थोरै जानकारी गराउँ सुरुमा चाहिँ बुद्धिजीव एकदम धन्यवाद यहाँको सान्दर्भिक प्रश्नको लागि आ, यो कुरा सम्पूर्ण तामाङ जग्गादेखि लिएर पहिचानसँग जोडिएका हरेक सङ्घ सङ्गठन र त्यहाँ नेतृत्व गरिरहनुभएका शुभचिन्तक सबैले यो कुरा बुझ्नुपर्छ भन्ने मैले पनि मान्यता राखेको थिएँ हामीले अघि यहाँले भनिसक्नुभयो टु थाउजन्ड टूदेखि दर्ता भएको जुन संस्थाको नाम तामाङ सोसाइटी अफ अमेरिका भन्ने थियो र यो यसको कन्सेप्ट जुन संस्था टु थाउजन्ड टूमा दर्ता भएको यसले चाहिँ अमेरिकाभरिको संस्थाको रूपमा नेतृत्व गर्छ भन्ने कन्सेप्टबाट हाम्रो अग्रजहरूले यसलाई दर्ता गर्नुभएको थियो न्युयोर्कमा तर यो टु थाउजन्ड दर्ता भएर टु थाउजन्ड सेभेन्टिनमा आइरहँदासम्म नेतृत्वहरूले एकदम पहल गर्दा पनि यहाँको भौगोलिक स्थिति हरेक कुराले गर्दाखेरि र सङ्गठन अन्य राज्यहरूमा पनि सङ्गठन विस्तार भइसकेको पहिला आफ्नो क्षेत्रमा राज्य विस्तार सङ्गठन विस्तार भइसकेको भएर विभिन्न समस्याहरू आएको कारणले गर्दा यसलाई सबैलाई समेट्न नसकेको स्थिति थियो र म टु थाउजन्ड अमेरिका आए टु थाउजन्ड सेभेनमा आएको बेलादेखि नै म यो संस्थासँग एफिलिएटेड भएँ र म फर्स्टचोटि टु मा एटमा सचिवमा निर्वाचित भएँ र सचिवको कार्यभार सम्हालेपछि 2008 थाउजन्ड 10 दुई वर्षको कार्यकाल थियो र एटदेखि टेन फेरि टेन प टेनदेखि टुवेल्भमा फेरि मैले महासचिवको भूमिका निर्वाह गरेँ र यो बिचमा हामीले धेरै प्रयासहरू पनि गरेँ यो सङ्गठनलाई विस्तार गर्ने दौरानमा र हाम्रो मैले महासचिवको नेतृत्व पहिला पहिलादेखि नै अग्रज व्यक्तित्वहरू हुनुहुन्थ्यो सोसाइटी दर्ता गर्ने खालको जुन खालको कन्सेप्ट लिएर अगाडि बढ्नुभएको थियो उहाँहरूले आफ्नो उद्देश्यमा जाँदा जाँदै पनि नसकेको र म आफैले पनि त्यति बेलासम्म यसलाई समेट्न नसकेको स्थिति हो र अबको एजेन्डा अहिलेको एजेन्डा चाहिँ हामीलाई के लाग्यो ला भने टु थाउजन्ड टुवेल्भदेखि मैले आ, यो संस्थामा बाहिर बसेर काम गरेँ त्यसपछि विभिन्न टास्क फोर्सहरूमा बसेर काम गर्ने मौका पाए र हामीले यसलाई आन्तरिक रूपमा सबै ठाउँमा अब संगठन एउटा नभएर हाम्रो पहिचानको मुद्दाहरूलाई सम्बोधन गर्न नसक्ने खालको हाम्रो निष्कर्ष निस्कियो र अब यो सानो विभिन्न ठाउँमा सङ्गठनहरू छन् आआफ्नो क्षेत्रमा क्रियाशील छन् सबै नेतृत्ववर्गहरूले कामहरू गरिराखेकै छन् र यो भाषाको धर्मको संस्कृतिको बारेमा हाम्रो पहिचानसँग जोडिएका मुद्दाहरूसँग रिलेटेड भएर काम पनि गरिराख्नुभएकै छ सबै सङ्घ संस्थाले पनि गरिरहेकै छ तथापि हामीले परिकल्पना गरेको जुन सपना छ रा जुन सङ्गठन बनाउने दौरानमा र अहिले पनि हामीले जुन खालको पहिचान हाम्रो पहिचान यो हो हामीले पहिचानलाई यसरी प्रिजर्भ गर्नुपर्छ प्रमोट गर्नुपर्छ हाम्रो संस्कृतिहरूलाई यसरी जगिना गर्नुपर्छ भन्ने खालको हर दिन प्रयास गर्दा गर्दै पनि हामी असक्षम रह्यौँ तर त्यो किन असक्षम रह्यो भन्दाखेरि यो धेरै ठाउँमा सङ्गठन धेरै ठाउँमा नेतृत्वहरू हुँदाखेरि यसको एकदार प्रणाली भएन कुनै पनि राष्ट्रिय योजनाहरू ठुल्ठुलो परिक परिकल्पना पर परियोजनाहरूलाई सहयोग गर्न सक्ने वातावरण नै बनेन र हामीले गरेका छौँ त्यो एउटा बालुवामा पानी हालेको जस्तो भइरहेको छ हिजो तामाङ सोसाइटी अफ अमेरिकाले पनि टु थाउजन्ड टूदेखि थियो Uh, DC uh, uh, San मा दर्ता भएको तामाङ सोसाइटी अफ ग्रेटर वासिङटन डिसी छ त्यो संस्थाले पनि एकदमै अविरल रूपमा कार्यक्रमहरू पस्किरहेका छन् यो यसमा सहयोग गरिराखेका छन् जुन कन्सेप्टबाट हिँडिरहेको देख्यो सान फ्रान्सिस्कोमा रहेको तामाङ सोसाइटी त्यही तामाङ कोअपरेटिभ सोसाइटी अफ क्यालिफोर्निया भन्ने संस्था छ त्यो सोसाइटीले पनि यो दुइटा सोसाइटी जति नै काम गरिराखेको छ हुँदा हुँदा फेरि बोस्टनमा तामाङ सोसाइटी बोस्टनमा तामाङ सोसाइटी अफ ग्रेटर बोस्टन छ त्यो ग्रेटर बोस्टनले पनि सेम काम गर्यो तर उपलब्धि के रह्यो भन्दा हामी कहाँ कुनै खासै उपलब्धि हामीले देखेन हेर्नुहोस् देखिने गरेर पहिचानसँग रिलेटेड हुने गरेर ठुल्ठुलो मुद्दाहरूलाई सम्बोधन गर्ने गरेर हाम्रो लगानीहरू एक हिसाबले बाल्लोमा पानी हालेको जस्तो भयो अब हमें अब इस ये मुद्दा लागू संबोधन कर सकता भाई निचोड़ में पुगे अब हमें होल नर्थ अमेरिकाभरिकन विस्तार करना पायोने सब को साझा संगठन बनाने पायानी सबई क्षेत्र को मंधार प्रणाली बा संस्था मफत हामीले केही सहयोग त्यस्तो ठुल्ठुलो परियोजनाहरू सम्बोधन गर्न सकिन्छ भन्ने कन्सेप्टबाट चाहिँ हामी अगाडि बढेर यो सङ्गठनलाई विस्तार गरेको हो भन्ने म कुरा राख्न चाहन्छु वास्तवमा यहाँले जुन कुरा भयो जुन उद्देश्यका साथ एउटा सबैलाई समेटेर एउटा ठुलो सङ्गठन बनाउने एउटा सपना यहाँहरूले देख्नुभयो र यसलाई आधिकारिक रूपमा दर्ता गरेर सञ्चालन पनि गर्नुभएको छ तर यो स्थापना भएपछि चाहिँ विवाद चाहिँ सुरु भयो खास त्यो विवाद कसरी सुरु भएको हो अब धेरैले चाहिँ आज पनि मैले दिउँसो आज बेलुकी तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको कार्यक्रम छ भने मेरा दुई चारजना साथीहरूले साह्रो विवाद गरिराखेका छन् हो तिनीहरूले भनेर पनि सामान्य कुरा चलाएको थियो सबैलाई चाहिँ नेपालमा क्रियाशील पत्रकारहरू भनौँ अथवा आन्दोलनमा लागेका साथीहरूका माझमा पनि अमेरिकामा चाहिँ साह्रै नै विवाद पऱ्यो कहिले कसले विज्ञप्ति निकाल्छ कहिले कसले विज्ञप्ति निकाल्छ भन्ने त्यो खालको परिराखेको खास यो विवाद के कारणले भएको र अब यो समाधान गर्नका निम्ति अब तपाईँहरूले यति सबैलाई समेट्ने भनेर ठुलो संस्था बनाउनु भएको छ अब जो साथीहरू चाहिँ अर्को एउटा संस्था पनि क्रियाशील छ उहाँहरूसँग अब सँगै जाने होइन एकै ठाउँमा बसेर काम गर्ने विषयमा के कस्ता पहलहरू यहाँहरूले गरिरहनु भएको छ यो विषय पनि अलिकति बताइदिनुहोस् न धन्यवाद बुद्धिजी अब बाहिरबाट देखिँदाखेरि जुन साथीहरू मिडियाकर्मीहरू र शुभचिन्तकहरू यहाँहरूले जिज्ञासा राख्नु उहाँहरूलाई चासो हुनु म स्वाभाविक ठान्दछु किन भन्दा उहाँहरू पनि यो पहिचानसँग नजिक रहेको कारणले गर्दा के भइरहेको छ हरेक एक्टिभिटिजहरू कस्तो भइरहेछ कहाँ कस्तो खालको इन्सिडेन्टहरू भइरहेछ भन्ने चा, कुराको चासो राख्नु एउटा आ, हामी जस्तो संस्थालाई नेतृत्व गरिराखेको मान्छेको नजरमा उहाँहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु जे होस् उहाँहरू पहिचानसँग अनि हामीले राखेको मिसनहरूसँग जातीय संस्थाहरूले बोकेको एजेन्डाहरूसँग उहाँहरू नजिक हुनुहुँदो रहेछ भन्ने मैले बुझेको र मैले यसलाई अनर्थ पनि लिँदिनँ किन भन्दाखेरि बनाउने क्रममा आउने रिभुलेसनहरू भनौँ परिवर्तनको दौरानमा कतिपय घटनाहरू घट्छन् र यसलाई घटनालाई घट्यो भन्दैमा त्यसलाई फेरि एउटा झिनो मसिनो घटना हो भन्ने तरिकामा पनि म जान्न चाहन्न हामीले हरेक समस्याहरूलाई दीर्घकालीन समाधानको रूपमा हामीले हेर्नुपर्छ र त्यही दौरानमा म के जानकारी गराउन चाहन्छु भने हामी नयाँ फेजमा नया जाँदैछौँ नयाँ क्रममा जाँदैछौँ त्यो दौरानमा अघि मैले पहिला नै यहाँलाई राखिसकेँ कि तामाङ सोसाइटी अफ नर्थ अमेरिका बन्दै गर्दा अलरेडी यहाँ संस्थाहरू थियो दर्ता भएर क्रियाशील थिए र त्यो उहाँहरूलाई यो संस्थाको अन्डरमा ल्याउनु भन्दा पनि कसरी साझेदारी गरेर अगाडि बढ्नुपर्छ भन्ने खालको एउटा समस्या हामी कहाँ समस्या थियौँ र म यहाँलाई के पनि उद्घोष गरौँ भने यो जुन संगठन विस्तार गर्ने बेला पच्चिस सदस्यीय तदर्थ कमिटी बनाएको थियो यो विभिन्न राज्यहरूबाट छनौट भएर त्यो तदर्थ कमिटीको सदस्य सचिव भएर मैले काम गरेको थिएँ यो दुई वर्ष सत्रदेखि सत्रदेखि अठारसम्म आउँदा एक वर्षको दौरानमा हामीले धेरै सङ्घर्षहरू गऱ्यौँ हरि यो स्ट्रक्चरको विषयमा विधानको विषयमा सबैलाई समेट्ने विषयमा कुन संस्था ठुलो बनाउने संस्थामा र यो रजिस्ट्रेसन भइसकेको संस्थाहरूलाई कसरी लाने यसको ट्याक्स आइडीहरू कसरी म्यानेज गर्ने र अन्य च्याप्टरहरू बनाउँदा कुन कन्सेप्टबाट च्याप्टरहरू बनाउने च्याप्टरहरू बनाउँदा सबै अर्गनाइजेसनहरू यस च्याप्टरमा अटेन भने त्यसको वैकल्पिक उपायहरू के के गर्ने भन्ने खालको यावत समस्याहरू थियो र म हामी तामाङहरूमा आएको एउटा परिवर्तन म के पनि देख्छु भने बुझेजे छयालिस सालपछि हामी तामाङहरूमा यस्तो परिवर्तन आयो जुन हामीले सम्हाल्नै नसक्ने गरेर परिवर्तन आयो नेतृत्वले सम्हाल्नै नसक्ने गरेर सबै एकदमै धेरै थिचिएर कुम्चिएर एकदमै उत्पीडनमा बसेको कारणले होला सायदै त्यसले गर्दा हामीमा एक खालको ठुलो परिवर्तन आएको छ तर यो परिवर्तनलाई हामीले म्यानेज गर्न सकिरहेको छैनौँ र त्यसकै प्रतिफल हो भन्ने मलाई यो लाग्छ किन भन्दा हामी सबै साथीहरू सक्षम हुनुहुन्छ आज हरेक सङ्गठनहरूको नेतृत्व गरिराखेका साथीहरू सबै सक्षम हुनुहुन्छ आफ्नो क्षेत्रमा विज्ञ हुनुहुन्छ उहाँहरूको राय सुझावहरू एकदम उचित छ तर यसलाई म्यानेजमेन्टमा अलिक कमजोरीहरू भएको कारणले गर्दाखेरि यसलाई सम् नसकिराखेको स्थिति हो यो विश्वभरिको तामाङको सवालमा र अब यो अमेरिकामा रहेको संस्थाको विवाद भन्ने सवाल चाहिँ टु थाउजन्ड सेभेन्टिनमा यसको प्रिपेर मिटिङ राखेका थियौँ र टु थाउजन्ड एटिनमा आएर हामीले यसलाई सम्मेलनमा झार्यो न्युयोर्कको सम्मेलनमा झार्यौँ धेरै सङ्घर्ष गर्दा गर्दा सम्मेलनमा झार्यो र यसको कन्सेप्ट के थियो भने एउटा क्याफुलाइज सिस्टममा एउटा केन्द्रीकृत सिद्धान्तको आधारमा सङ्गठनलाई विस्तार गरेर जाने भन्ने कन्सेप्ट थियो र त्यो कन्सेप्टबाट हामी आउँदाखेरि पहिला नै हामीले न्युयोर्कमा न्युयोर्कमा भएकै संस्थालाई अब केन्द्र बनाउने भएपछि यो अमेरिका तामाङ सोसाइटी अफ अमेरिकालाई नै केन्द्र बनाउने भनेपछि न्युयोर्कमा चाहिँ एउटा अर्को संस्था तुरन्तै गठन गर्ने भन्ने हामीले पहिला नै पारित गऱ्यौँ न्युयोर्क वासीहरूले र त्यो तदर्थ कमिटीको संयोजक हुनुहुन्थ्यो हाम्रो शान्त थोकरज्यू उहाँ चाहिँ टिएसआई का तामाङ सोसाइटी अफ अमेरिकाका तत्कालीन अध्यक्ष हुनुहुन्थ्यो उहाँकै नेतृत्वमा बसेको कमिटीले एउटा तदर्थ कमिटी बनायो त्यो तदर्थ कमिटीले चाहिँ छ महिनाभित्र न्युयोर्कमा अर्को च्याप्टर गठन गर्ने र त्यो ले चाहिँ प्रतिनिधि पनि पठाउने र त्यो च्याप्टरले नै सबै अहिले तामाङ सोसाइटी अफ ले गरेको काम कामहरू सबै त्यसले नै ह्यान्डओभर लिने लिएर ले कामहरू थाल्ने भनेर सात सदस्यीय तदर्थ कमिटी गठन गरेका थियौँ म पनि त्यो मिटिङमा समावेश थिएँ र पूर्व अध्यक्षहरू नै सदस्य रहने गरेर छेमाङ लामाको संयोजकमा सात सदस्य तदर्थ कमिटी गठन गऱ्यौँ र त्यो तदर्थ कमिटीले छ महिनासम्म वर्कआउट गर्यो र हाम्रो यो सम्मेलनमा पनि न्युयोर्कबाट प्रतिनिधि पनि त्यही कमि तदर्थ कमिटीले पठायो छनौट गरेर जुन यो नर्थ अमेरिकाको सम्मेलन हुने दौरानमा भनेपछि तामाङ सोसाइटी अफ नियोगको त्यो तदर्थ कमिटी क्रियाशील थियो त्यो तदर्थ कमिटी भनेको अब त्यसलाई वैधानिकता नदिएको मात्र हो अधिवेशनमा नगएको मात्र हो तर त्यो नै तामाङ सोसाइटी अब नियोग थियो किन भन्दा प्रतिनिधि पनि उनीहरूले नै पठाउने अरू अन्य डायसफोराको एक्टिभिटिजहरूमा पनि त्यही तदर्थ कमिटी जाने अनि त्यो हुँदा हुँदा अब हाम्रो कन्सेप्ट चाहिँ सबभन्दा पहिला नै फर्स्टमै जस्तो यो सम्मेलन हुनुभन्दा अगाडि नै त्यो गठन होस् त्यो कमिटी बनोस् भनेको तर सकिएन र पछि सम्मेलन भयो सम्मेलन भइसकेपछि छ महिनाको म्यान्डेटमा छ महिना पुग्नलाई दुई हप्ता बाँकी हुँदाखेरि उहाँहरूले अधिवेशन राख्नुभयो र रा अधिवेशन सम्पन्न भयो र त्यो अधिवेशन एउटा वैधानिक रूपमा म एउटा केन्द्रीय अध्यक्ष हो केन्द्रीय अध्यक्षलाई प्रमुख अतिथि बनाएर उहाँहरूले बोलाउनु भएको थियो अध्यक्ष मेरै अध्यक्षतामा मेरै प्रमुख अतिथिमा त्यो कार्यक्रम भएको थियो र तथ कमिटीका साथीहरूले मेम्बरसिप डिस्ट्रिब्युट गर्नुभएको थियो नियोगवासीहरूलाई आह्वान गर्नुभएको थियो निर्वाचन कमिटी बनाउनु भएको थियो हरेक कुरा त्यहाँ वैधानिक कुरा विधान विधान पारित गरिरहेको थियौँ थियो अनि र त्यति मात्र नभएर सोसाइटी दर्ता पनि गरिरहेको थियो स्टेटमा तामाङ सोसाइटी अब नियोग भन्ने सोसाइटी दर्ता गरिसकेको थियो र त्यो तरिकाले प्रक्रियाहरू पुरा गर्दै जाँदाखेरि अब नेतृत्व आउने सवालमा अघि मैले पहिला नै भने हामीहरू सबै क्षेत्रबाट सक्षम हुनुहुन्छ नेतृत्वको दावी गर्ने मान्छेहरू धेरै रहे त्यसमा थोरै विवाद भयो भइसकेपछि पछि एउटा समझदारीको रूपमा हामी त्यहाँबाट मिलाउन हामी सफल भयौँ र गोमा युन्जनको पछि अध्यक्षतामा सचिव र दिपेन्द्र लामा सचिव र गोमा युन्जन अध्यक्ष भएर जनाले नोमिनेशन दर्ता गरेर अन्य साथीहरूले समर्थन गरेको भएर उहाँहरू निर्वाचित हुनुभयो त्यो अधिवेशनबाट र बाँकी रहेको एघारजनामा नौजनाले त्यहाँ नोमिनेसन दर्ता गर्न सक्ने स्थिति रहेन त्यो समयको पाबन्दीले गर्दा अनि त्यो हलले त्यति निर्वाचन त्यो विधानमा नै किटानी रूपमा नभएको कारणले गर्दा निर्वाचन अधिकृतले निर्वाचन प्रमुखले अब विशेष अवस्था यस्तो छ अब यसलाई कसरी यसको समाधान गर्ने बाँकी पदपूर्ति कसरी गर्ने भन्दाखेरि हललाई उहाँले सोधेर ल अब त्यसो भए अध्यक्ष र सचिवलाई एउटा म्यान्डेट दिएर दुई हप्ताको अवधिभित्र दुई हप्ताको अवधिभित्र अध्यक्ष र सचिवले बाँकी पदहरू पूर्ति गर्ने तपाईँहरू राजी हुनुहुन्छ भनेर हललाई हलबाट म्यान्डेट लिनुभयो र त्यो म्यान्डेट हलले पास गरेर उहाँले निर्वाचन कमिटीको अध्यक्ष लगायत सदस्यहरूले लिखित रूपमा अध्यक्ष र सचिवलाई त्यो म्यान्डेट दिनुभयो र त्यो भएपछि दुई हप्ता वर्कआउट उहाँहरूले गर्नुभयो र दुई हप्ता त्यहाँको कार्य समितिले वर्कआउट गरेपछि उहाँहरूले एउटा नौ सदस्य फेरि पूर्ण कमिटी बनाएर लिएर र त्यसको दुई तारिक जुनको उन्तिस तारिक उहाँहरूले शपथ ग्रहण तथा बाँकी पदपूर्तिको एउटा कार्यक्रम राख्नु भएको थियो त्यति केही साथीहरू जो पहिला पनि नेतृत्व दावी गरिरहनुभएका अहिले अहिलेको अध्यक्ष हुनुहुन्छ तामाङ समाज अमेरिका सानु लामाज्यू उहाँले आएर मलाई यो विषयमा शोधनी भएन मलाई यो कमिटी बनाउने बेलामा मलाई सो सोध सुद, शोधनी सुद, नै गरिनँ त्यही भएको भएर म चाहिँ यो अहिलेको अध्यक्षलाई म मान्ने पक्षमा छैन तपाईँहरूको प्रक्रिया गलत भयो भनेर उहाँहरू हलबाट निस्केर जानुभयो जानु अनि कार्यक्रम त रेगुलर रूपमा अब वैधानिक रूपमा गएको हो सम्पन्न भयो सम्पन्न भइसकेपछि त्यही दिन बेलुका उहाँहरूले अब हामीबाट त्यो हलबाट उहाँहरू बाहिर जानुभयो तर गएर तामाङ सोसाइटी अफ नियोग भनेर अर्कै एउटा समानान्तर कमिटी गठन गर्ने भने गऱ्यो भनेर उहाँहरूले घरमा गएर एउटा कमिटी गठन गर्नुभएछ त्यो हामीलाई थाहै भएन उहाँहरू हामीबाट निस्केर गएर त्यता गएर गर गठन गर्नुभएछ त्यसपछि हामीलाई के लाग्यो भने यो अब मिलाउन सक्ने कुराहरू मिलाउन सकिहाल्छ अब दुईजनालाई मिलाउन पर्ने वातावरण हो त्यसलाई मिलाउनु पर्छ भनेर हामी लागि तर अब डे डे बाई डे यसको रिजल्टहरू चाहिँ अलिक वर्स हुँदै गयो अनि डिमान्डहरू पनि हाई हुँदै गयो र एकपछि अर्को र भएर अहिलेको स्थितिमा चाहिँ न्युयोर्कमा फेरि उहाँहरूले संस्था नै दर्ता गरेर जान जाने स्थिति बन्यो र अहिले उहाँहरूले एउटा तामाङ समाज अमेरिका भन्ने संस्था नै दर्ता गरेर उहाँहरू जानुभएको छ तर मान्छेलाई एउटा भ्रम के भइरहेछ भने यो नर्थ अमेरिका कोही समानान्तर सङ्गठन हो ना। कि भन्ने लागिरहेछ तर त्यो कदापि होइन किन भन्दा उहाँहरूले तामाङ सोसाइटी अफ नियोग भनेर पहिला प्रस्ताव गरेर उहाँहरूको पहिलोचोटि उहाँहरूले हामी तामाङ सोसाइटी अफ नियोकको आधिकारिक संस्था हामी हो भनेर उहाँहरूले मिडियाबाजी गर्नुभएको थियो र त्यही अनुसार कमिटी गठन गरेको दोस्रो चोटि फेरि उहाँहरूले के भन्नुभयो बन, भने अब त्यो नियोग त अलरेडी हामी यता गोमा योजनामा छ र अब त्यस भएपछि यताकोले अब्जेक्सन गरेपछि हामी एउटा तदर्थ ता कमिटी हो न्युयोर्कको तदर्थ ता कमिटी हो भन्ने कुरा राख्नुभयो त्यसको संयोजक गुमाई सानो लामा हो भनेर फेरि मिडियाबाजी गर्नुभयो पछि हुँदा हुँदा फेरि तामाङ सोसाइटी अफ अमेरिका भनेर त्यो पहिलाको जुन नर्थ अमेरिका बनेकै संस्थाको नाम राखेर उहाँहरूले पत्रचार गर्नुभयो र मिडियाबाजी गर्नुभयो फेरि त्यसलाई पनि अब्जेक्सन भयो फेरि त्यो पनि हुँदैनछ भन्ने भयो र सबैबाट त्यो खालको कुरालाई रोकेपछि लास्टमा उहाँले तामाङ समाज अमेरिका भनेर उहाँले दर्ता गर्नुभयो र त्यो अनुसार उहाँहरू लागि पर्नु भएको छ र त्यो कमिटीमा त्यो तामाङ समाज अमेरिका भन्ने कमिटीमा उहाँले अहिले स्वास्थ्य अधिवेशन पनि गर्नु हो र त्यसमा तामाङ सोसाइटी अफ तामाङ समाज अमेरिकामा नियोको मान्छेहरू मात्र हुनुहुन्छ नियोगभन्दा बाहिरको मान्छेहरू हुनुहुन्न त्यसमा भनेपछि अब हामी नर्थ अमेरिका भनेको त अब क्यानाडा जसम्मको कमिटी छ र यो त नियोगको विवाद हो नियोगको साथीहरू त्यसमा हुनुहुन्छ र यो नियोगमा एउटा च्याप्टरको रूपमा आएको एउटा समानान्तर कमिटी हो भन्ने मलाई लाग्छ र त्यो त्यो नै हो यसको वास्तविकता त्यो नै हो श्रोता महानुभावहरू हामी यति बेला रेडियो हिमालय डट कमबाट बोलिरहेका छौँ र कार्यक्रम पहिचानमा आजको प्रसारणमा तामाङ सोसाइटी अफ नर्थ अमेरिका का अध्यक्ष लकयान लामा हुनुहुन्छ र खासगरी यो दुईवटा संस्था जुन अस्तित्वमा देखियो बाहिरबाट हामीले हेर्दाखेरि बुझ्दाखेरि पढ्दाखेरि र जुन नेपाल लगायत विभिन्न ठाउँका तामाङ साथीहरूसँग भेट हुँदा छलफल चल्दा जुन खालको जिज्ञासा हाम्रा श्रोताहरूको थियो त्यो के हो भनेर मैले लक्यानजीलाई प्रश्न राखेको थिएँ र उहाँले यसको स्पष्टीकरण पनि दिइसक्नु भएको छ त्यसो त अब हामी केही दिनमा तामक समाज अमेरिकाका प्रतिनिधिहरूसँग पनि यो विषयमा उहाँहरूको केही कुरा छ भने रेडियोमा कार्यक्रम बनाउने नै छौँ तर जे होस् खास गरी सङ्गठन हुनु भनेको कि विचारका का कारणले हुन्छ कि कार्यशैली नमिल्नका का कारणले हुन्छ कार्ययोजनाहरू नीति कार्यनीतिहरू नमिल्नका कारणले पनि हुन्छ तर यहाँ त्यस्तो के कारण ले दुटा संगठन भयो के विचार में फरक पर्यटन भारत चाहे सबला जिज्ञासा लगी राख्या रोलफल रा सुरूक हमी हम अब चाँड नई अमेरिका में यहां खाल का चाह विवाद न सब मिंग रुष्ट तमांग भचान को आंदोलन में लागू देखना पाऊ हम एटा आशा यहाँस अब एक यो, अब यह डिशेम्बर चौदह पंद्रह सोलह में मिरिक मा जुन अंतराष्ट्रीय तांग सम्मेलन होते इसका विषय में थोड़े छलफल करूँ जस्तो कि अब अंतरराष्ट्रीय तांग सम्मेलन यी थोड़ी रही सम्मेलन के मानेमा फरक होला र नेपालभन्दा बाहिर बस्ने तामाङ कम्युनिटीले यो सम्मेलनबाट के आश राख्ने र रा यस्ता सम्मेलनहरूले तामाङ जातिको भाषा भेष संगीत, साहित्य कला संस्कृति जोगाउनलाई र रा खास गरी राज्यमा तामाङहरूको चाहिँ अधिकार स्थापित गर्नका निम्ति के त्यस्तो सहयोग पुऱ्याउँछ यहाँलाई के लाग्छ धन्यवाद बुद्धिजी म तामाङ सम्मेलन अन्तर्राष्ट्रिय तामाङ सम्मेलन मिरिकमा हुँदैछ डिसेम्बर चौध पन्ध्र र सोह्र त्यो सम्मेलनमा विश्वभरिको तामाङहरू विश्वभरि सङ्गठित भएको सङ्घ सङ्गठनहरू तामाङसँग आबद्ध भएर खोलिएको सङ्घ ले भाग लिनुपर्छ र तपाईँ हामीहरू सबै सहभागी भएर त्यो कार्यक्रम त्यो सम्मेलन भव्य रूपमा सफल बनाउनु पर्छ भन्ने कुरामा म एकदम विश्वस्त छु र यहाँहरू सबैलाई म एउटा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको नेतृत्व गरिरहेको हैसियतबाट र एउटा तामाङ भएको नाताले म सबैलाई आह्वान पनि गर्न चाहन्छु यहाँहरू सबै सहभागी भ भइदिनुहोस् र यो काम भव्य रूपमा सफल बनाइदिनुहोस् भनेर र म यो सवालमा म टु थाउजन्ड फाइभमा यो अन्तर्राष्ट्रिय तामाङ काउन्सिलले गरेको दोस्रो सम्मेलन थियो दार्जिलिङको दार्जिलिङमा त्यो सम्मेलनमा म भाग लिएको थिएँ त्यति बेला म नेपालको प्रतिनिधि भएर भाग लिएको थिएँ र त्यो विधान कमिटीमा पनि म थिएँ तर एउटा अफसोस अहिले सबै ठाउँबाट आएको कुराहरू के छ भन्दाखेरि यो चौथो सम्मेलन हुँदैछ तर यसले खासै भूमिका खेलेन यसले खासै सबैलाई समेट्न सकेन यो इन्डिया र नेपालको मात्र सङ्गठन हो कि भन्ने खालको भान यो विश्वभरि परेको छ त्यो जो कोहीलाई पनि सोद्धाखेरि त्यस्तै भएको छ तर हाम्रो निचोट भनेको विश्वभरिको तामाङहरू विश्वभरिको तामाङहरूको सङ्गठनहरूलाई एकताबद्ध गर्ने एउटा सङ्गठन चाहेको छ जस्तो अहिले तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले होल नर्थ अमेरिकाभरिको सङ्गठनलाई एकबद्धता गरेर अगाडि बढ्ने कन्सेप्टबाट गएको छ त्यसै विश्वभरिको सङ्गठनहरूलाई एउटा एउटै प्लेटफर्ममा ल्याउने एउटा सङ्गठन हामीलाई चाहिएको हो र त्यो हिजोको दिनमा कसले के गर्यो किन गरिन भन्ने खालको कुरातिर जान लाग्यो भने हाम्रो मिसनहरू हामीले परिकल्पना गरेका सपनाहरू कहिले पनि पुरा हुँदैन बुद्धिजी म सबैलाई त्यो आह्वान पनि गर्न चाहन्छु तर अब हामी यतिखेर आएर हामी धेरै पहिचानसँग धेरै नजिक छौँ मुद्दाहरूसँग धेरै नजिक छौँ अब र यसको निचोडहरू पनि कसरी जानुपर्छ यसको समाधानका उपायहरू कस्ता कस्ता छन् आउने समस्याहरू कस्ता छन् र समस्याको समाधानलाई के गर्दाखेरि समाधान हुन्छ भन्ने खालको कुरामा हामी धेरै जागरुक छौँ यति बेला र यो बेलामा हामीले पछाडि फर्केर होइन अब हामी अगाडि फर्केर हामी हिजोको गल्तीलाई सच्याउँदै नयाँ ढङ्गबाट चाहिँ कसरी जानुपर्छ भनेर जानुपर्छ भन्ने मलाई लाग्छ र हिजोको अग्रजहरूले जुन ठाउँबाट जस्तो काम गर्नुभएको छ उहाँहरूलाई ससम्मान उहाँहरूले ए अहिलेको सम्म अहिलेको नयाँ युवाहरूलाई यो प्लेटफर्म बनाउनु नै उहाँहरूको लागि ठुलो कुरा थियो र यो बनाइसक्नु भएको छ अब हामीले त्यो प्लेटफर्म युज गरेर नयाँ पिँढीहरूले नयाँ कन्सेप्ट अनुसार नयाँ अब मिशन अनुसार यसलाई पूर्ति गर्नुपर्छ यो सबै तामाङहरूलाई अटाउने एउटा सबै तामाङहरूको भावनासँग मिल्दोजुल्दो र हामीले आफ्नो जातिलाई जुन खालको उत्थानका लागि जुन कन्सेप्ट लिएर हामी अगाडि बढेका छौँ त्यो कन्सेप्ट त्यो अभियान हामीले यही संस्था मार्फत थालेको खण्डमा हामी पुरा हुन्छौँ भन्ने मलाई लागेको छ अब हामीले सङ्गठनमा सङ्गठन खोल्नु एकदमै हाम्रो लागि विडम्बना हो हेर्नुहोस् आजसम्मको इतिहासमा हेर्दाखेरि तामाङ घेदुङ थियो नेपालमा तामाङ घेदुङबाट राष्ट्रिय घेदुङ खोलियो त्यहाँबाट हुँदा हुँदा त्यो महासङ्घ खोलियो यसले यसले एउटा के इफेक्ट पारेको छ भने नेतृत्व र त्यो सङ्गठनसँग सम्बन्धित कतिपय मान्छेहरूलाई अथवा केही सङ्गठनहरूलाई इफेक्ट पाएन होला तर समग्र तामाङहरूको भावनामा ठोस पुऱ्याएको छ र त्यसले के विकास गरिदियो भन्दाखेरि क कतिपयलाई हामीले कन् कन्भिन्स गराउनलाई नसक्ने स्थितिहरू बन्यो तामाङहरू यसरी फुटेका छन् यसरी गरेका छन् भएको तामाङहरू एक एक यो एक्काइस बाइस लाख तामाङहरू विभिन्नमा डिभाइडेड छन् भने यो हामी कसरी एक हुन सक्छौँ भन्ने खालको यो न्यारो पन्टको चाहिँ एकदम विकास गर्यो हेर्नुहोस् बुद्धिजी त्यही भएको भएर म के भन्न चाहन्छु भने यस्ता घटनाहरूले जस्तो अहिले नर्थ अमेरिकामा पनि यो अहिले न्युयोर्कमा पनि दुइटा सङ्गठन हुने बित्तिकै थोरै इफेक्ट त यहाँको कम्युनिटीलाई त्यति इफेक्ट नपर्ला तर समग्र तामाङको जगतमा चाहिँ फुट्यो भन्ने शब्दले -ने चाहिँ नेगेटिभ इम्प्याक्ट पाऱ्यो त्यही भएर यो यस्तो कुराहरू चाहिँ हाम्रो लागि एकदम घातक हो हिजोको दिनमा नि घातक सिद्ध भएको छ र आजको दिनमा पनि घातक भएको छ र भोलि फेरि मिरिकमा हुने सम्मेलन त्यत्रो अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ त्यहाँ फेरि अर्को सम्मेलन कतै बनिदियो भने त्यो फेरि घातक बन्न सक्छ त्यही भएर हामी जस्तो युवा पिँढीहरू जो भविष्य देखेका छौँ र तामाङको उत्थानको लागि परिकल्पना गरेर एउटा सपना बोकेर हिँडेको छ त्यसले चाहिँ विगतमा भएको गल्तीहरूलाई चाहिँ सच्याउँदै भएको सङ्गठनलाई एकबद्ध रूपमा कसरी हुन्छ म्यानेजमेन्ट गरेर लानुपर्छ भन्ने मलाई लागेको छ र त्यो अन्तर्राष्ट्रिय काउन्सिलमा तामाङ सोसाइटी अफ नर्थ अमेरिका सहभागी हुँदैछ हामीले एउटा विशेष आफ्नो कन्सेप्टसहित लगेर हामी उपस्थित हुँदैछौँ र योचोटि विगतमा को सम्मेलनभन्दा यो चोटि तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले विशेष रूपमा भाग लिन्छ र आफ्नो अधिकारहरूको लागि तामाङहरूको अधिकारको लागि ठोस योजनासहित हामी लिने पक्षमा छौँ रहा सबई संग संगठन संग संग में नेतृत्व कर विश्वभरी का अग्रजर जो योग पहचान को मुद्दासंग रिलेटेड भार संगठन में आबद्ध भर काम कर सबला आहवान करना चाहता हमी मिरिक में भेटोंलफल करो विशेष खाले कतिपय कुछ असमझदारी का कुछमें समाधान करूँ रहा विश्वभरिको एउटा साझो संगठन विस्तार गर्नलाई सङ्गठन बनाउनको लागि तपाईँ हामीहरू एउटा इतिहासको पात्र बनाउँ भन्दै म यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छु यहाँहरू निकै उत्साहित भएर मिरिकको सम्मेलनमा सहभागिता जनाउने र अझ भनौँ एउटा अर्थपूर्ण सहभागिता जनाउने भनेर तयारी गरिरहनु भएको छ अनौपचारिक छलफलमा अन्य देशमा बस्ने तामाङ समुदायका सङ्घ पनि सहभागिता जनाउने भनेर यहाँहरूसँग केही त्यस्तो सरसल्लाह अनौपचारिक कुराकानी केही एकदम धन्यवाद बुद्धिजी निश्चय रूपमा अब म तामाङ सोसाइटी अफ नर्थ अमेरिका मात्र सहभागी हुँदा त्यो सम्मेलन सफल हुन्छ भन्ने मलाई लाग्दैन हेन है तेरह अः हमें भर्खर बैठकबारित कर आर्थिक कमिटी हम बना जो आर्थिक कमिटी के संयोजक हम स्रांसिस्को तमंग सोसाइटी को, को, को अध्यक्ष कुमार दोंग को अध्यक्षता में तीन सदस्य आर्थिक कमिटी गठन करो आर्थिक कमिटी के आर्थिक संकलन करो सम्मेलन लाई सफल बनाऊ सहयोग करूँ भक् में हम छोर्फब हरेक देशको अध्यक्षहरूसँग महासचिवहरूसँग कोअर्डिनेट गरिराखेको छु हामी सहभागी हौँ भनेर मैले एक खालको मेरो आफ्नो फेसबुकबाटदेखि लिएर मसँग आफू आप, आफूसँग भएको मेसेन्जर मार्फतबाट पनि हामी एक अर्कामा किप इन टच छौँ र त्यति मात्र नभएर हामी फोनमा पनि एकदमै अध्यक्षहरूसँग कुरा भइरहेको छ उहाँहरूको टाइम मिलाउँदैछौँ हामी र अहिले आयोजकहरूसँग त्यति कन्सर्ट नहोला उहाँहरू कन्सर्ट भइराख्नु भएको छैन तर हामी हरेक देशको नेतृत्वकर्ताहरू र सङ्गठन मार्फत प्रतिनिधि भएर यसपालि मेरिक सम्मेलन भव्य रूपमा सफल हुने कुरामा म विश्वस्त छु र मसँगै कन्ट्याक्टमा भएको अहिले हाम्रो एउटा कमिटी नै बनाएको छौँ हामीले अध्यक्षहरूको एउटा प्लेटफर्म बनाएको छौँ त्यो प्लेटफर्ममा हामीले यो विषयमा डिस्कस भइराखेको छ बुद्धिजी त्यही भोलिको दिनमा हामी त्यो सम्मेलनमा जानुभन्दा पूर्व हामी एउटा तयारी गरेर प्रवासमा भएको सङ्गठनहरू तयारी भएर जाने कुरामा हामी सबै सहमत छौँ र त्यही अनुसारको हामी अगाडि बढिराखेका छौँ अब हामीले यति कुरा गरिरहँदा यहाँले केही विगतका कुराहरू पनि कोट्याउनुभयो यसको म विधान मस्यौदा समितिमा म पनि बसेर काम गरेको भनेर पनि भन्नुभयो अब यहाँसम्म आइपुग्दा चाहिँ अन्तर्राष्ट्रिय तामाङ सम्मेलन जुन जुन बेलामा भयो यहाँसम्म आइपुग्दाखेरि त्यो कत्तिको उपलब्धिमूलक भएको चाहिँ यहाँले देख्नुभयो बुद्धिजी मैले अघि पनि भने अब कमी कमजोरी छन् हामी कहाँ होइन अनि फेरि अर्को कुरा के पनि छ भन्दा हामी तामाङमा धेरै परिवर्तन आका छन् हेर्नुहोस् धेरै परिवर्तन अनि र त्यो परिवर्तन आउने दौरानमा कतिपय हामीले अग्रजहरूलाई नमान्ने कन्सेप्टको पनि परिवर्तन भएको छ गल्ती गरिहाल्यो उहाँलाई छाडेर जानुपर्छ उहाँलाई अलि अगाडि लगेर जानु हुँदैन भन्ने खालको त्यो खालको पनि एक खालको कन्सेप्टको विकास भएको छ र मैले देखेको चाहिँ एउटा पोजिटिभ कुरा चाहिँ के छ भन्दाखेरि हामी तामाङ त्यत्तिकै युनाइटेड छौँ हेर्नुहोस् आज तपाईँले एउटा कुरा गर्नुहोस् तामाङको छोरा मागेर हिँड्नु पर्यो पढाइ हुन सकेन अथवा तामाङको छोरा एकदमै तल्लो लेभलमा पर्यो भनेर एउटा तामाङ शब्द पछाडि राखिदिनुहोस् जातिमा र रा तपाईँले एउटा सानो अभियान थाल्नुहोस् भने तपाईँ करोडौँ पैसा उठ्छ आखा चिम्लेर हेर्नुहोस् त्यति मात्र होइन तपाईँको हेर्नुहोस् खाडी मुलुकमा जाने तामाङ दाजुभाइ तथा ता दिदीबहिनीहरू आ, यो छयालिस साल पछि आएको परिवर्तनको दौरानमा उहाँहरूले आफ्नो पारिवारिक स्थिति कमजोर भएर कतिपय म सबैलाई त्यो भन्दिनँ तर मोस्टली नाइन्टी पर्सेन्ट आफ्नो पारिवारिक स्थिति कमजोर भएर आर्थिक स्थिति कमजोर भएको कारणले खाडीको त्यस्तो घाममा काम गर्नुहुन्छ र एउटा तामाङलाई केही पर्यो भन्ने के त्यो क्षेत्रबाट त्यो खाडी मुलुकबाट यति धेरै सहयोगहरू उठ्छ त्यो किन उठिरहेको छ भन्दाखेरि भावनात्मक रूपमा एउटा पहिचानसँग जोडिएको एउटा फिलिङ्समा काम भइरहेको छ हेर्नुहोस् सबै तामाङहरूमा त्यो खालको फिलिङ्स आएको छ तपाईँ एउटा कुरा गर्नुहोस् बुद्ध नेपाल आइडल जित्नुभयो त्यसमा नौ करोड चान्चुन भोट आएर जित्नुभयो त्यो भोट पैसा कलेक्सनबाट पनि आएकोहरू हुन्छन् हेर्नुहोस् होइन भनेपछि हामीले तामाङहरूले यति धेरै रूपमा जागरुक भएर अगाडि आइराखेको स्थिति छ र यसलाई हामीले क्यासआउट गर्नुपर्छ भन्ने मलाई लागेको छ र अहिले तपाईँले ठुलो परियोजना बनाउनुभयो भने तामाङको पहिचानसँग जोडिएको तामाङको मुद्दासँग जोडिएको यी कुराहरूलाई परिष्कृत तरिकाले यदि राम्रो तरिकाले व्यवस्थित तरिकाले लाने हो र हामीमा विवाद कुनै रहेन हामीमा विवाद निकाल्ने जुन खालको ग्रुपहरू अलि माहौल बढिएन भने हामीले ठुलो ठुलो परियोजनाहरू सफल बनाउन सक्छौँ बुद्धिजी त्यो भएको भएर मलाई के लाग्छ भने हामीमा आको यो परिवर्तन यो एकताको परिवर्तन हो हामी त्यत्तिकै युनाइटेड छौँ र त्यो एकताको परिवर्तन र यो बेलामा चाहिँ हामीले केही राम्रा कुराहरू थालनी गऱ्यौँ भने समाज उत्थानको दौरानमा आउने मेन एजेन्डाहरूलाई अगाडि सार्ने हो भने भावनात्मक रूपमा सबैलाई समेट्न सक्ने हो भने हामीले एउटा तामाङ समाजमा उथल पुथल गर्ने खालको परियोजनाहरू सफल बनाउन सक्छौँ त्यो भएको भएर विगतमा को नेतृत्वले त्यो सिचुएसन पनि थिएन एउटा कुरा दोस्रो कुरा अब त्यो सम्मेलन आजको चौथो सम्मेलन हुने बेलासम्म त्यसको स्ट्रक्चर अलिक गलत थियो त्यसको स्ट्रक्चर अहिले प्रवासमा भएको साथीहरूले भन्नुभएको जस्तै त्यो इन्डिया र भारतकै मात्र सङ्गठन हो कि क्या हो भन्ने थियो र त्यसलाई परिमार्जन गर्नु आजको जरुरी ठान्दछु म सबैभन्दा ठुलो कुरा त्यसमा समान दायित्व अन्य संस्थाहरूको अन्य राष्ट्रमा भएको सङ्ग सङ्गठनहरूको पनि पर्छ दायित्व पनि पर्छ र उहाँहरूले जिम्मेवारी पनि लिन सक्नुपर्छ र एउटा जिम्मेवारी लिन सक्ने खालको क्राइटेरिया पनि त्यहाँ हुनुपर्छ विधान पनि समावेशी विधान हुनुपर्छ भन्ने मलाई लागेको छ र अहिलेको स्थितिमा त्यहाँ सबैभन्दा कमजोरी पक्ष भनेको साथीहरू प्रवासबाट प्रतिनिधि भएर जानुभएको छन् प्रतिनिधि बनेका छन् त्यो सङ्गठनमा तर उहाँहरूको कार्यक्षेत्र भनेको नेपालमै छ नेपाल र नेपालमै कार्यक्षेत्र गरिराख्नु भएको छ नेपालमै बसोबास गर्नुभएको छ तर अब खाडी मुलुकको अथवा युरोपको अथवा अमेरिकाको प्रतिनिधि चाहिँ उहाँहरू बन्नुभएको छ त्यसले गर्दा यहाँ आएर मोबिलाइज गर्ने उहाँहरूको कन्सेप्ट के हो विभिन्न ठाउँमा भन्ने खालको कुराहरू भएकै छैन एउ आजसम्म तपाईँको काउन्सिलले कुनै ठाउँमा इन्ट्रेक्सन कार्यक्रम गर्न सकिराखेकै छैन भनेपछि अनि यसले गति लिने त कुरै भयो नि अबको अबको कन्सेप्ट चाहिँ के हो भन्दाखेरि जति नेपालमा तामाङहरू हुनुहुन्छ इन्डियामा तामाङहरू हुनुहुन्छ अथवा विश्वमा अब बर्मातिर हुनुहुन्छ सबै क्षेत्रको तामाङहरूलाई पनि समावेश गराउने र नेतृत्व पनि हरेक क्षेत्रबाट जान सक्नुपर्छ र त्यसले नेतृत्व गर्न सक्नुपर्छ भन्ने खालको कुरा हो र नेतृत्व लिनुपर्छ भन्ने खालको कुरा हो र यो कन्सेप्टबाट गयौँ भने सबैले आफ्नो स्वामित्व ग्रहण गर्न सक्ने वातावरण त्यो संगठन सङ्गठनभित्र भयो भने हामीले ठुल्ठुलो परियोजनाहरू सफल बनाउन सक्छौँ र आजसम्मको कमजोरी चाहिँ म त्यो स्ट्रक्चरलाई दिन चाहन्छु म नेतृत्वलाई त दिन चाहन्न किन भन्दाखेरि उहाँहरूले नेपालमा बसेर युरोप अमेरिका आएर त्यत्तिकै धेरै कार्यक्रम गर्न सक्ने स्थिति हामी तामाङहरूमा छैन हेर्नुहोस् त्यो भएको भएर हामीले स्ट्रक्चर चाहिँ त्यही खालको स्ट्रक्चर जुन चाहिँ अमेरिकाबाट गएको प्रतिनिधिले अमेरिकामा युरोपबाट गएको प्रतिनिधिले युरोपमा अथवा एजियाबाट गएको प्रतिनिधिले एजियामा गल्फबाट गएकोले गल्फमा कार्यक्रम गरेर त्यहाँको मान्छे त्यहाँको अर्गनाइजेसनहरूलाई मोबिलाइज गर्न सक्ने खालको कन्सेप्टबाट चाहिँ अहिले काउन्सिल गयो भने निश्चय रूपमा हामीले ठुलो उपलब्धि हासिल गर्न सक्छौँ मुद्दा <arrowganoourcing> श्रोता महानुभावर हमी कार्यक्रम पहचान में छो रेडिओ हिमालय डट कम बाक्रम यसारण भई रह रेडियो हिमालय डट कम देश खोज्ने अभियान हो प्रवास में बस्ने के द्वारा ना प्रवर्धन कर रेडिओ हिमालय डट कम के नेपाल बाहर बस्ने के विविध गतिविधि प्रसारण करने रेडिओ नेटवर्क अंतर्गत के रेडिओ रिभिन्न भाषा का हमारा थप रेडिओ परीक्षण प्रसारण में सुखद विषय म यहाँ के जानकारी कराऊं मिरिक में होने सम्मेलन को रेडियो हिमालय बहुभाषिक रेडिओ नेटवर्क का सब रेडिओ कार्यक्रम प्रत्यक्ष प्रसारण करने सेड्यूल हमी बनाया छो रहा प्रविधि का हिसाब से रकुमेंटेशन के हिसाब निक् राो अडियो प्रसारण करने डकुमेंटेसन करने राख्ने कु में हम प्रतिबद्ध छह सब को साथ रह हमी भिश्वास नहीं लगातार आज वास्तव में धीरे महत्वपूर्ण क्रा ग आंदोलन का विषय में रहाँ को अमेरिका में देखे री आम में जो पर्न गई एटा चाहप चा। तेसापी सके समय यहाँ प्रष्ट पार्ने कुरा गरिहाल्नुभयो अब एकैछिन हामी कार्यक्रमको अन्तिमतिर हामीले पहिचानको कुरा गरिरहँदा अधिकारको कुरा गरिरहँदा हामीभित्रका भाषा साहित्य संस्कृतिलाई जोगाउने कुरा चाहिँ कहिलेकाहीँ गौड बनिदिन्छ कि है हामीलाई चाहिँ नि राज्यमा प्रतिनिधित्व हुने चाहिँ सबै चिज प्राप्त हुन्छ भन्ने कुरा चाहिँ मात्रै गरिरहन्छ अस्ति मैले एकजना जापानिज नर्तकीको अन्तर्वार्ता लिएको थिएँ नेपाली भाषा नै ने बोल्नु हुँदो रहेछ र उहाँले नेपाली नाचमा पिएचडी गर्नुभएको रहेछ र उहाँले भन्नुभयो अहिले नेपालीलाई पैसा मात्रै चाहिएको छ अधिकार मात्रै चाहिएको छ अनि जुत्दिन सबै चिज पुग्छ अनि त्यो बेलामा बल्ल गीत सङ्गीत भाषा यस्तो चिज चाहिन्छ त्यो बेलामा ढिलो भइसकेका हुन्छ भनेर उहाँले मलाई भन्नुभएको थियो भने जस्तै हामीले आफ्नो साहित्य भाषा जोगाउने यी कुराहरूका विषयमा पनि के त्यस्ता कामहरू गर्न जरुरी छ र यहाँको नेतृत्व गरेको संस्थाले अझ विदेशमा त यो एकदमै चुनौतीपूर्ण काम हो त्यसका विषयमा चाहिँ यहाँहरू के गर्दै हुनुहुन्छ कार्यक्रम अन्तिममा अलिकति बताइदिनुहोस् न धन्यवाद बुद्धिजी एकदमै सान्दर्भिक प्रश्न राख्नुभयो यहाँको प्रश्नहरू आज एकदम धेरै सान्दर्भिक लागेको छ मलाई म यही क्षेत्रमा भएको भएर पनि होला म यहाँलाई र आजसम्म अहिले रेडियो हिमालय सुनिरहनुभएका सम्पूर्ण महानुभावहरूलाई के जानकारी गराउन चाहन्छु भने तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले चाहिँ एउटा राष्ट्रिय परियोजनाहरू राष्ट्रिय मुद्दाहरू लाई अगाडि सार्ने र त्यो मुद्दाहरूलाई इम्प्लिमेन्ट गर्ने दौरानमा हामी अगाडि बढ्ने भन्ने कन्सेप्टबाट अगाडि बढेको हो अनि र अघि यहाँले भन्नुभयो जस्तै भाषा धर्म कला संस्कृति चाहिँ हाम्रो पहिचानसँग जोडेका भएको भएर यसलाई हामीले कसरी हुन्छ राम्रा कुराहरूलाई संरक्षण गर्ने प्रबन्धन गर्ने गरेर हामीले आफ्नो कार्यक्रमहरूलाई प्रस्तुत गरेर अझै नेपालमा भन्दा पनि प्रवासमा यसलाई प्रगाट बनाउनु पर्छ भन्ने लागेको हो र त्यो हिसाबले अहिले हाम्रो हरेक राज्यहरूमा हामीले च्याप्टर अर्गनाइजेसनहरू खोल्दैछौँ र अहिलेसम्म पनि हामी कहाँ सातवटा अर्गनाइजेसनहरू छन् न्युयोर्क डिसी सान फ्रान्सिस्को एले बोस्टन डालसहरूमा अहिले क्रियाशील छन् र उहाँहरूले जुन संस्थाहरूले आफ्नो एरियाको पपुलेसनहरू तामाङहरूलाई एक ठाउँमा जम्मा गरेर उहाँहरूले भाषा धर्म कला संस्कृतिको कामहरू ला गरिराख्नु भएको छ त्यसलाई प्रमोट गरिराख्नु भएको छ अहिले न्युयोर्कमा भाषाको सम्बन्धी काम भइराखेको छ तपाईँको लामा पढाउने कामहरू भइरहेको छन् विभिन्न खालको योसँग रिलेटेड भएको कामहरू गरिराख्नु भएको छ ल्होसारहरू मनाउने अब यो फेब्रुअरीमा हरेक स्टेटमाआफ्नो तरिकाबाट संस्कृति झल्किने गरेर भा वेशभूषासहितको ल्होसार मनाउँछौँ कतिपय ठाउँमा कतिपय स्टेटहरूमा लामा सिकाउँदैछन् यो बुद्ध धर्मप्रति आस्था बढाउन जोगाउनको लागि अनि नेपालबाट विभिन्न बुद्ध धर्मी लिम्बी लम्बीहरूलाई बोलाएर हाम्रो लामा गुरुहरूलाई बोलाएर विभिन्न प्रवचनहरू गर्ने कार्यक्रमहरू गरिराख्नु भएको छ र अहिले भर्खरै अब यो नियोगले यो भोलि आइतबारकै दिन एउटा कार्यक्रम गर्दैछ हिजो डिसीले गरेको थियो जुन यो थ्री लाइन भनेको एउटा भाषा तामाङ भाषा गुगलमा सर्च गरेर पाउने हालको एउटा विकास गर्नुभएको छ डाक्टर बाल बालकृष्ण बलले उहाँको टिमले उहाँ त्यसको कार्यक्रम भोलि हुँदैछ यहाँनिर हामी कसरी चाहिँ हाम्रो भाषालाई चाहिँ कसरी प्रिजर्भ गर्न सकिन्छ भोलि भविष्यसम्म एउटा नयाँ पिँढीहरूले त्यो भाषा कसरी सिक्न सकिन्छ भन्ने खालको उहाँले डेभलप गर्नुभएको रहेछ एउटा गुगलमा त्यो कसरी अगाडि बढ्दैछ भन्ने खालको कुरा यहाँको नियोगवासीहरूलाई जम्मा गरेर भोलिको दिन कार्यक्रम नि तामाङ सोसाइटी अब नियोगले आयोजना गर्दैछ र त्यो भयो अमेरिकामा भाषा धर्म कला संस्कृतिहरूलाई प्रिजर्भ गर्ने तरिकामा आफ्नो तरिकाले उहाँहरूले रोल प्ले गरिराख्नु भएको छ त्यो एकदम नियमित भइराखेको छ त्यसमा म सबैलाई सहभागी लाई आह्वान पनि गर्न चाहन्छु हरेक स्टेटमा भएको सङ्गठनहरूसँग नजिक रहेर आफ्नो यो पहिचानसँग जोडेका सबै कुराहरू सिक्न प्रिजर्भ गर्नको लागि र अब तामाङ सोसाइटी अब नर्थ अमेरिकाको एउटा म अध्यक्ष भएर आउने सवालमा Uh, मैले आफ्नो स्पष्ट भिजन राखेको थिएँ हामी तामाङहरू एक्काइस बाइस लाख तामाङहरू छौँ त्यत्रो तामाङहरूको नेपालमा एउटा तामाङ भवन पनि छैन र हामी तामाङहरू यति धनी छौँ अब तपाईँको अहिले मैले कुरा गर्ने हो भने धेरै अरबौंपतिहरू हुनुहुन्छ तर हामी सहयोग गर्नलाई पनि हामी दस बिस लाख रुपियाँ सहयोग गर्नलाई प्रत्येक तामाङहरू प्रत्येक नभनौँ धेरै तामाङहरू अग्रसर हुनुहुन्छ तर उहाँहरूलाई हामीले मोबिलाइज गर्न नसकेको स्थिति हो आज गुरुङको आफ्नै भवन छ शेर्पाको आफ्नै भवन छ सबैको आआफ्नो भवन छ आफ्नै तरिकाले प्रिजर्भ गरिराख्नु भएको छ तर हामी चाहिँ यो कुरामा चुकेका छौँ किन भन्दाखेरि मैले अघि यहाँलाई भने तामाङ घेदुङबाट ता राष्ट्रिय घेदुङ बनाएर त्यो दुइटा टुक्रा हुने हामी तामाङहरूमा एउटा तिरस्कृत भावना जाग्यो देशले कसैलाई सहयोग नगरौँ के गरौँ यिनीहरू फुट्नु मात्र नेतृत्व मात्र पाउने भन्ने खालको परिकल्पनाहरू दिमागमा त्यस्तो खालको कन्सेप्ट विकास भयो र त्यसलाई हामीले मेन्टेन गर्नै सकेनौँ र अब मैले भनेको मेरो आफू आउने बेलामा मैले नेपालमा तामाङ भवन बनाउने कन्सेप्ट मेरो मेरो आफ्नो प्रतिबद्धता हो मेरो यो आफ्नो दौरानमा र मैले अहिले यहाँलाई उद्घोष गर्दाखेरि पचास लाख पचास हजार अमेरिकी डलरको इमर्जेन्सी फन्ड तयार पार्दैछौँ यो हामीले यो न्युयोर्गमा भएको विवादको कारणले गर्दा मात्र हामीले लन्च गर्न नसकेको हो लन्च गर्न नसकेको भन्दा लन्च नगरेको हो र मेरो प्लानहरू फिफ्टी पर्सेन्ट प्लानहरू सक्सेस भइसकेको छ हामी यसलाई चार महिनाभित्रमा यसलाई कम्प्लिट पार्छौँ पचास हजार अमेरिकी डलरको इमर्जेन्सी फन्ड हामी तयार पार्दैछौँ यो काम पुरा सकिसकेको छ हामी अफिसियल इनाग्रेसन गर्न मात्र बाँकी छ त्यो चाहिँ नर्थ अमेरिकाको इमर्जेन्सी फन्ड यो मेरो म अध्यक्ष भएपछि म मेरो आफ्नो दायित्व भनेको नर्थ अमेरिकाभित्रको तामाङहरूलाई कसरी सोक्योर गरेर राख्ने भन्ने खालको एउटा कन्सेप्टबाट त्यो विकास भएको र यो कार्यक्रम सक्ने बित्तिकै मेरो कन्सेप्ट कहाँ जान्छ भन्दा तामाङ भवन बनाउने जुन तामाङ भवन चाहिँ अघि यहाँले भन्नुभयो जस्तै हाम्रो लोप हुन लागेको भाषा धर्म कला संस्कृति झल्किने एउटा म्युजियम त्यसमा बनोस् भन्ने कन्सेप्ट भोलि तपाईँ पिएचडी गर्दै हुनुहुन्छ तामाङको एउटा भाषा सम्बन्धी अथवा धर्म सम्बन्धी केही गर्दै हुनुहुन्छ भने कहाँ खोजिएर जाने भोलि विश्व परिवर्तन भएको दौरानमा हरेक ठाउँबाट इतिहासहरू लोप हुँदै जान्छन् हेर्नुहोस् भएका परापूर्व कालदेखि रहेको यथेस्थ प्रमाणहरू लोभ हुँदै जान्छ त्यो लोभ हुन लागेको प्रमाणहरूलाई चाहिँ हामीले त्यो प्रशासकीय भवन तामाङ प्रशासकीय भवन बनाएर त्यसमा हामीले कसरी हुन्छ कटिबद्ध गरेर एउटा मिलाएर राख्ने भन्ने एउटा म्युजियम बनाउँछौँ त्यो म्युजियमको कन्सेप्टले चाहिँ भोलिको दिनमा पिएचडी गर्नेले तामाङ के रहेछ तामाङको भाषा के रहेछ धर्म के रहेछ संस्कृति के रहेछ भन्ने सबै कुरा झल्किन सक्ने खालको त्यहाँबाट स्टडी गर्न सक्ने खालको एउटा म्युजियम तयार पार्ने भन्ने कन्सेप्ट हो अब यसको योजना ठुलो छ तर त्यो योजना भनेको चाहिँ तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले मात्र गर्न नसक्ने योजना हो कन्सेप्ट हामीले बनायौँ होइन तर अब यसलाई परिपूर्ति गर्नको लागि अहिलेको काउन्सिल तामाङ सोसाइ तामाङ अन्तर्राष्ट्रिय तामाङ काउन्सिलको आवश्यकता छ त्यही भएको भएर पनि यो चोरी हामीले एकदमै आफ्नो योजना चाहिँ त्यो काउन्सिलमा पार्टिसिपेट हुन्छौँ र त्यसमा सबैलाई एकीबद्ध गरेर सबैले आफ्नोत्व फिल गर्ने गरेर रा। हामी राष्ट्रिय योजनाहरू सफल बनाउँछौँ भन्ने हालको कन्सेप्टमा हो बुद्धिजी अब हामीले विश्वभरिको तामाङहरू सङ्गठनहरूलाई एकीबद्ध गरेर यस्तै ठुलो परियोजनाहरू लन्च गर्ने जुन परियोजनाले चाहिँ समग्र तामाङहरूलाई विफ को काम गरोस् भावनामा काम गरोस् र हामी युनाइटेड भएको एउटा रस पाओस् भन्ने हिसाबले हामी अगाडि बढ्दैछौँ र मेरो विचारमा मेरो यो कार्यकालभरिमा म त्यो प्रोजेक्टलाई अगाडि सारेर सबै साथीहरूले सहयोग गर्नुहुन्छ भन्ने मलाई लागेको छ र मैले प्रवासमा भएको नेतृत्व भूमिका खेलिरहनुभएका नेतृत्वकर्ताहरूसँग यो खालको परिकल्पना अगाडि बढाइसकेका छौँ उहाँहरू एकदमै पोजिटिभ हुनुहुन्छ र हाम्रो अमेरि नर्थ अमेरिकाबाट हामीले अग्रसर भएर अगाडि बढ्ने हो तर नर्थ अमेरिकाकै इनिसिएसनमा हुनुपर्छ भन्ने पनि हामी राख्दैनौँ किन यो समग्र तामाङहरूको साझा परिकल्पना हो त्यही भएर त्यो प्रोजेक्ट चाहिँ सफल हुनुपर्छ जो भोलिका आउने पिँढीहरूले तामाङ हो भनेर केही खोज्नु जाँदाखेरि त्यो त्यो ठाउँबाट सबै कुरा उपलब्ध होस् भन्ने चाहनाबाट हामी अगाडि बढ्दैछौँ हामी चाहिँ अलिक दीर्घकालीन सोच लिएर भाषा धर्म कला संस्कृतिलाई प्रिजर्भ गर्ने दौरानमा छौँ बुद्धिजी आज निकै महत्त्वपूर्ण र अर्थपूर्ण कुराकानी भयो र मिरिकमा हाम्रो भेट हुने नै छ र मिरिक सम्मेलनलाई कसरी विश्वव्यापी रूपमा चाहिँ प्रचार प्रसार गर्ने र त्यसको लाइभ प्रसारण चाहिँ संसारभरका तामाङहरूले सुन्न सक्ने गरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामी पनि तयारी गरिराखेका छौँ र यो सहकार्यका लागि यहाँहरूलाई हामी धन्यवाद पनि व्यक्त गर्न चाहन्छौँ आज समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद बुद्धिजी लगाय संपूर्ण टीम लाई तेरी यो रेडियो रेडिओ सुन भाई का संपूर्ण तामाङ बन्धुहरू आदरणीय अग्रज व्यक्तित्वहरू शुभचिन्तकहरू यो मुद्दासँग रिलेटेड हुनुभएका सम्पूर्ण महानुभावहरूलाई एकदमै हार्दिक धन्यवाद दिन चाहन्छु र हाम्रो यो मुद्दालाई यहाँहरूले डाइरेक्ट इन्डाइरेक्ट रूपमा सहयोग गरेर सफल बनाइदिनु हुनको लागि हाम्रो परियोजनाहरू सफल बनाइदिनु हुनको लागि म समग्र महानुभावहरूलाई हार्दिक अनुरोध गर्दै मिडियाकर्मीको कर सबैभन्दा ठुलो हात हुन्छ त्यही भएर हरेक मिडियाकर्मीहरूले पोजिटिभ तरिकाले हामी एक एकताबद्ध भएको कुराहरू म्यासेजहरू चाहिँ सबैमा पोजिटिभ म्यासेज जाने गरेर मिडिया को आफ्नो नैतिकमा रहे नैतिकतामा रहेर रा, काम गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै सबै सामु बिदा हुन चाहन्छु लासो फ्यापुला हवस् धन्यवाद यतिखेर हाम्रो प्रसारणमा तामाङ सोसाइटी नर्थ अमेरिकाका अध्यक्ष लख्यान लामा हुनुहुन्थ्यो र आज निकै लामो निकै अर्थपूर्ण र निकै सिलसिलावार कुराकानी गऱ्यौँ र यो कार्यक्रम सुनिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ र यो कार्यक्रमको चाहिँ चाँजोपाजो मिलाइदिनु हुने हाम्रा आदरणीय दाजु जो रेडियो हिमालय डट कमका गार्जियन काउन्सिल मेम्बर पनि हुनुहुन्छ निमा पाखरिन दाईलाई पनि हामी धेरै धेरै धन्यवाद दिन्छौँ र अन्तिममा एउटा गीत यहाँहरूका निम्ति छोड्दै अहिलेलाई भने यो कार्यक्रमबाट म बुद्धि विश्वकर्मा पनि बिदा हुन्छु हवस् नमस्ते हम्म <laughs> हसी हसी रही पर्यन आपने छाया ख्याल थे छड़ो मया